नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम अर्पण शुभ साँझमा प्रविधि मित्र विष्णुसँगै म छु तपाईँकै लोक सङ्गीतको सहयात्री दिवस मगर। सुनिराख्नु भएको छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय पाँच मेगा हास अनि इन्टरनेट अनलाइनबाट डब्लु डब्लु डट रेडियो लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम अर्पण शुभसा सुन्न हामी हरेक दिन आउने गर्छौँ बेलुका साँझ सात बजेपछि करिब करिब साढे सात बजीसम्म तपाईँकै लोकप्रिय रेडियो रेडियो वर्ण एक सय चार तब्लोक पाँच निकाल्समा र तपाईँको सम्झनाहरू लिन हामी उपस्थित भइसकेका छौँ तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ आफ्ना आफन्त इष्टमित्रहरूलाई सम्झना राख्न सक्नुहुनेछ त्यसको लागि दुईवटा टेलिफोन नम्बर हामीले खुला गरिसकेका छौँ शून्य र शून्य छपन्न दुईवटा बाटो भएर तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ आज दिनमा चाहिँ हामी निकै रमाइला लुक भाकाहरूलाई कार्यक्रममा स्थान दिने गर्दछ दिने गर्दछु र निकै बजारमा चलेका र चर्चित चर्चित लोक भाकाहरूलाई कार्यक्रममा स्थान दिएर तपाईँलाई थोरै भयो भने मनोरञ्जन दिने तथ्यक्रममा हामी जुटिराखेका छौँ कार्यक्रमको सुरुवातमा कोही मित्र हुनुहुन्छ आउनुहोस् कार्यक्रममा स्वागत गरौँ हेलो हजुर नमस्कार नमस्ते कहाँबाट को बोल्दै हुनुहुन्छ ए म कोराकबाट तिलक कोराकबाट तिलक तिल के छ हाम्रो पनि सबै ठिक छ तपाईँले फोन गर्नुहुन्छ माया गर्नुहुन्छ हाम्रो झन् बेटीको कुरै भएन नि त अनि तिलगजी के कसरी बित्यो आजको दिन पऱ्यो अनि खाना भयो कि नै खाना पनि खाँदै हुनुहुन्छ कार्यक्रम पनि सुन्दै हुनुहुन्छ दुइटै कामलाई एकैचोटि भ्याउनु भएको छ होइन हुन्छ कार्यक्रममा आउनु भएको छ कि कसलाई सम्झिनु हजुरलाई धन्यवाद अनि प्राविधिक दादालाई अनि मेरो साथी दिपेन्द्रलाई हजुर अनि दिपेन्द्र पार्वती मनिषा अनि सबिना हजुर हजुर कविता अनि कविता तामाङ अनि सोनाम तामाङ दोर्जे तामाङ अनि प्रवीण अशोक अनि अशोक प्रजालाई अनि दिदीलाई अनि मेरो घर परिवारलाई र मलाई सरिता मिना शान्ति हुन्छ तिलकी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले भने छुटिन्छु नमस्कार नमस्ते यति बेला कोरागबाट तिलक तामाङ आउनुभएको थियो आफ्ना आफन्त इष्ट मित्रहरूलाई सम्झना राखेर गइसक्नु भएको छ टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ हेलो हेलो हजुर नमस्कार नमस्कार हजुर कहाँबाट टी को बोल्दै हुनुहुन्छ हजुर म भण्डाराबाट ऋषि भण्डाराबाट ऋषि अधिकारी जी के के ठीक फोन गर्नु माया गर्नुहुन्छ भेटी हुने कुरै भएन नि त हाम्रो पनि भएको छैन कार्यक्रम सकिने लगतै हुनेछ तपाईँको दिन आज हजुर हुन्छ कार्यक्रम हुन्छ ऋषिजी कार्यक्रममा आउनुभयो आफ्ना सम्झनाहरू राख्नुभयो अहिले भने छुट्टिन्छु नमस्कार यति बेला भण्डाराबाट ऋषि अधिकारी आउनु आउनुभएको थियो आफ्ना आफन्त इष्टमित्रहरूलाई सम्झना राखेर रा, गइसक्नु भएको छ तपाईँ पनि आउन सक्नुहुनेछ कार्यक्रम अर्पण शुभ साँझको व्यवसायमा आफ्ना आफन्त इष्टमित्रहरूलाई आफ्ना सम्झनाहरू राख्न सक्नुहुनेछ टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ उहाँलाई कार्यक्रममा स्वागत गरौँ हेलो नमस्कार हजुर कहाँबाट बोल्दै हुनुहुन्छ हाम्रो पनि सबै ठिक छ अनि कि नै हाम्रो कार्यक्रम सकिने लगत्तै हुनेछ खाना पनि खाँदै हुनुहुन्छ कार्यक्रम पनि सुन्दै दुइटै कुरालाई एकैचोटि भ्याउनु भएको छ त हजुर अनि के कसरी बित्यो तपाईँको दिन आज ए त्यत्तिकै बेसी बसेर दादा त्यतिकै बिजुदिँदा हुन्छ कार्यक्रममा आउनु भएको छ कसलाई सम्झिने हजुरलाई अनि मेरो घरपालिर अनि प्रमोद अनि साथीहरू तिलक प्रवीण अशोक प्रजा अनि बहिनीहरू पार्वती प्रविना रबीना रजिना दोर्जे सनम अनि कविता अनि रमेश अनि प्रेमेम uh -huh. अनि मेरो मैले प्रमोद अङ्कल अनि हनुमान uh -huh. सिंह नारायण सिंह अनि मलाई दिपेन्द्र भने चिने नचिने सम्पूर्ण साथीहरूलाई हुन्छ दिपेन्द्रजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले भने छुट्टिन्छु नमस्कार यति बेला कुराकबाट दिपेन्द्र तामाङ आउनुभएको थियो आफ्ना आफन्त इष्टमित्रहरूलाई सम्झना राखेर गरिसक्नु भएको छ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो भएर तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ र कार्यक्रममा आउँदै गर्नुहोला आफ्नो एउटा भाका राख्ने बेला भएको छ रामजी खान अनि कुमारी गुरुङको सुमधुर आवाजमा सजिएको यो लोक भाका जौवानी चढेर जात्रै भयो अबको क्रममा तपाईँको लागि मीठो सालो को छोली जवानी चढ़ रे जवानी चढ़ेरा लात्रे सब ली मैं मत हो सबला ये किला सबैलाई यस्तै हो कि मलाई मा मात्रै हो सबैलाई यस्तै हो कि मलाई मा मात्रै हो इष्टभूमिमा राखिसकेका छौँ कार्यक्रम अर्पण शुभ साँझको यो बसाइमा तपाईँ पनि आउन सक्नुहुनेछ आफ्ना आफन्त इष्टमित्रहरूलाई आफ्ना सम्झनाहरू राख्न सक्नुहुनेछ त्यसको लागि दुईवटा टेलिफोन नम्बर हामीले खुल्ला गरिसकेका छौँ शून्य चपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य चपन्न पाँच त्रिसठी तिन आउन सक्नुहुनेछ आफ्ना आफन्त इष्टमित्रहरूलाई सम्झना राख्न सक्नुहुनेछ टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ हेलो हजुर नमस्कार कार्यक्रममा कोही मित्र हुनुहुन्छ तर पनि उहाँ बोल्नुभएको छैन शून्य चपन्न पाँच त्रिसठी र शून्य चपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको भएर तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ आफ्ना आफन्त इष्ट मित्रहरूलाई आफ्ना सम्झनाहरू राख्न सक्नुहुनेछ टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ भनेर इसारा पाइराखेका छु उहाँलाई कार्यक्रममा स्वागत गरौँ हेलो नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ रुपचन्दा हाम्रो पनि सबै ठिक छ अनि के कसरी बित्यो तपाईँको दिन आज अनि खाना खाइसक्नुभयो कार्यक्रम सकिने लगातै हुन्छ होइन कार्यक्रममा आउनु भएको छ कहाँ कसलाई सम्झिने हुन्छ रुपचन्दजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले भनी छुट्टिन्छ नमस्कार यति बेला कुरागबाट रुपचन्द तामाङ आउनुभएको थियो हाम्रा आफन्त इष्ट मित्रहरूलाई सम्झना राखेर गइसक्नु भएको छ टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ भनेर इशारा पाइराखेको छु आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ हेलो मस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ अनि मायाजी के छ तपाईँको नयाँ नहोला खबर ठिकै छ एकदम ठिकै छ अनि के कसरी बित्यो तपाईँको दिन आज के कसरी बित्यो तपाईँको दिन आज भनेको मैले बसी बसेँ एकदम हाँस्नु भएको नि त तपाईँलाई एकदम खुसी हुनुहुन्छ कि तपाईँ रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगामा चाहिँ पहिलोचोटि कार्यक्रम चलाउँदा चाहिँ पहिलोचोटि मेरो तर्फबाट चाहिँ मेगा धेरै स्वागत छ धन्यवाद फेरि स्वागत गरेपछि पछिल्लो दिनहरूमा चाहिँ भाग्नु भएन नि त होइन म कति हानु खानै लाग्दैन पछिल्लो दिनहरूमा नि मायाजीको बाटो हेरेर बस्नेछौँ हामी त सधैँ हो कार्यक्रम हुन्छ मायाजी कार्यक्रम आउनुभएको छ कि कसलाई सम्झिने हजुर हजुर हुन्छ मायाजी कार्यक्रममा खुसी लाग्यो अहिले भने छुट्टिन्छ नमस्कार यति बेला जुटपानीबाट माया राणा आउनुभएको थियो आफ्ना आफन्त इष्ट मित्रहरूलाई सम्झना राखेर गइसक्नु भएको छ टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ हेलो Hello, आ, नमस्ते नमस्ते हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ अनि के छ बलरामजी तपाईँको नयाँ नौलो खबर एकदम ठेके जामा चिर अनि गयो अनि गयो गर्ने खोरा छैन दादा तर पानी त हुन्छ कार्यक्रममा आउनु भएको छ कसलाई सम्झिने बस्नुहुने दादालाई अनि मेरो बुवा मम्मी दिदी करुणा अनि कमला अनि प्रयासमा बस्नुभएको विनाश भेनाजु समजना दिदी अनि मकन पाउनु बस्नुभएको रेशम अनि कालिना दिदी लगायत मलाई बलराम बल चेवा भन्ने दिन चाहिँ सम्पूर्णलाई सुनाउन चाहन्छु दादा हुन्छ बलरामजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले भन्ने छुट्टिन्छु नमस्कार नमस्कार यति बेला कोरागबाट बलिराम छिपाङ आउनुभएको थियो आफ्ना आफन्त इष्टमित्रहरूलाई सम्झना राखेर गइसक्नु भएको छ चा। शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो भएर कार्यक्रममा आउँदै गर्नुहोला अब भने एउटा अर्को रमाइलो भाका सुन्ने बेला भएको छ घुमन अधिकारी अनि उमागिरीको एउटा केटी पाम यो भाका अब क्रममा तपाईँको लागि रमाइलो लोकभाका हामीले पृष्ठभूमिमा राखिसकेका छौँ आजको यो अर्पण शुभ साँझको वसाइमा निकै नै रमाइला लोक भाकाहरूलाई कार्यक्रममा स्थान दिइराखेका छौँ मिठा मिठा लोकदुखोरी भाकाहरू बजाएर तपाईँको दिनभरिको व्यस्तताको थकाललाई थोरै भए पनि मेटाउने प्रयत्न गरिराखेका छौँ कार्यक्रममा तपाईँ पनि आउन मन लागेको छ भने शून्य छपन्न पाँच त्रिसठी तिन सय र शून्य दुईवटा टेलिफोन नम्बर हामीले खुल्ला गरिसकेका छौँ टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ हेलो नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ खोराक साथ गुठेरीबाट सोनम तमाङ अनि सोनमजी के छ तपाईँको नयाँ नो खबर एकदम ठिक छ तपाईँको अनि के कसरी बित्यो तपाईँको दिन आज सोनमजी अनि खाना खानुभयो कि नै हाम्रो भएको छैन कार्यक्रम सकिने लगतै हुनेछ हुन्छ कार्यक्रममा धन्यवाद हजुर हजुर हुन्छ सुनामजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले भन्ने छुट्टिन्छ नमस्कार यति बेला कुरा साथी गोठेरीबाट सोनाम तामाङ आउनुभएको थियो आफ्ना आफन्त इष्ट मित्रहरूलाई सम्झना राखेर रा। गइसक्नु भएको छ टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ हेलो हजुर नमस्कार को बोल्दै हुनुहुन्छ मकवानपुरबाट के भन्नुभयो निर्मल थिङ हजुर जी के छ तपाईँको नयाँ नौलो खबर एकदमै हाम्रो पनि सबै ठिक छ तपाईँहरूले फोन गर्नुहुन्छ माया गर्नुहुन्छ हाम्रो बेटीको नि कुरै भएन नि दा. त हजुर अनि निर्मलजी चाहिँ अलिकति दी, दुई चार दिन हराएको जस्तो लाग्यो नि त मलाई तिमी त्यस्तो बिसन्चो भन्ने त केही छैन नि सन्चै हुनुहुन्छ हुन्छ कार्यक्रममा आउनुभएको छ कहाँ कसलाई सम्झिने धन्यवाद हुन्छ जी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले भने छुट्टिन्छु नमस्कार यति बेला मकवानपुरबाट निर्मल थिङ आउनु भएको थियो आफ्ना आफन्त इष्ट मित्रहरूलाई सम्झना राखेर गइसक्नु भएको छ फेरि पनि टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ हेलो हजुर नमस्कार कहाँबाट को, आपन रा को बोल्दै हुनुहुन्छ वीरेन्द्रनगरबाट अनिसा तिमल सिन्हा अनि के छ अनिसा तपाईँको नयाँ नहुलो खबर सबै ठिक छ अनि के कसरी बिताउनु भयो आजको दिन चाहिँ स्कुल गयो अनि बसी बसाउने रेडियो सुन्ने होइन भयो कि नै हुन्छ कार्यक्रममा आउनु भएको छ कहाँ कसलाई सम्झिने हुन्छ अनि खुसी लागे अहिले भने छुटिन्छ यति बेला विरेन्द्रगरबाट अनिसा तिमल सिन्हा आउनु भएको थियो आफ्ना आफन्त इष्ट सम्झना राखेर गइसक्नु भएको छ टेलिफोन सम्पर्कमा कोही अर्को मित्र हुनुहुन्छ भनेको उहाँ पनि सम्पर्क विच्छेद भइसक्नु भएको छ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी दुईवटा टेलिफोनको बाटो भएर तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ आफ्ना आफन्त इष्टमित्रलाई सम्झना राख्न सक्नुहुनेछ तपाईँ दिनभर व्यस्त रहनुहुन्छ त्यो दिनभरको व्यस्तताको थकललाई थोरै भए पनि मेटाउने हामी प्रयत्न गरिराखेका छौँ निकै नै रमाइला लुक भाकाहरू बजाएर र टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ हेलो नमस्कार हजुर कहाँको बोल्दै हुनुहुन्छ के छ नयाँ नौलो खबरै दादा ठिकै छ अनि खाना खानु भयो कि कार्यक्रम सकने लगा कुमार जी आउनु अर पुरा मम्मी अजूर आमा अशोक प्रजल प्रवीण भाई रमेश अंजना बनी शर्मीला भन्न तिलक रमेश अनि विदेशमा बस्नुहुने प्रेम र प्रमोद लामालाई अनि दिपेन्द्र भाइ अनि अस्तो बहिनीलाई र विशेष गरी मलाई माया गर्ने शान्ति लामाको घर पुर्याएरलाई सुनाउनु र शान्ति लामालाई पनि सुनाउनु चाहन्छु हुन्छ कुमारजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले भने छुट्टिन्छु नमस्कार यति बेला कुराका साथी जुम्लामा हुनुहुन्छ यति बेला भने कुमार लामाले फोन गर्नुभएको थियो आफ्नो आफन्त इष्ट मित्रहरूलाई सम्झना राखेर रा गइसक्नु भएको छ शून्य सपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य सपन्न पाँच टेलिफोन नम्बर हामीले खुल्ला राखेका छौँ भनेको त तर पनि कार्यक्रमको समय सकिने लागेको छ भनेर मलाई विष्णुदा इसारा गरिरहनु भएको छ यतिनिसम्म रेडियो अर्पण एक सय चार थुप्रो पाँच बेका सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद धेर र इन्टरनेट अनलाइनबाट डब्लु लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि सुनेर साथ दिनुभयो तपाईँलाई पनि धेरै धेरै धन्यवाद र फोन गर्ने साथीहरू हुनुहुन्थ्यो कुराकबाट तिलक तामाङ भण्डाराबाट ऋषि अधिकारी र कुराकबाट दिपेन्द्र तामाङ कुराकबाट रूपचन्द जुटपानीबाट माया राणा कुराकबाट बलराम सिपाङ र कुराकबाट कुराक गोठेरीबाट सुनाम तामाङ र मकवानपुरबाट निर्मल थिङ र वीरेन्द्रनगरबाट अनिसासा तिमल र कुराकबाट अन्तिममा फोन गर्ने साथी हुनुहुन्थ्यो कुमार लामा र फोन गर्ने अनि फोन गर्न प्रयास गर्ने तपाईँहरूलाई पनि धेरै धन्य धेरै धेरै धन्यवाद र यतिन्जेलसम्म तपाईँलाई मिठा मिठा लोकदोरी भाकाहरू बजाएर तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिने कोसिस गऱ्यौँ हामीले र यतिन्जेलसम्म मेरो आवाजलाई रेडियो सेटसम्म पुर्याउने प्राविधिक कक्षका मित्र विष्णुलाई पनि विशेष आभार प्रकट भन्दै तपाईँकै लोकसङ्गीतको सहयात्री दिवस मगर पनि तृप्ती खड्का अनि ऋषि अधिकारीको ऋषि खड्काको वैश्यले माथिएको भन्ने यो लोक भाकालाई पृष्ठभूमिमा अगाडि सार्दै बिदा हुन्छु नमस्कार आती। आती, मर्दा खेटो भे भक मर्दा खेटो भाइ झे भक मर्दा चोरी भको पटु बनिपैनौ हे आस्मे म चोरी भको पटु बनिपैनौ किन सम्झि टु म गियाुंदा किन नजर लैनौ किन सम्झि टु गियाुंदा किन नजर लैनौ ब्यूटी ठिटि देखि पर्छ यम ल यो मन सारै कमिया paisal maati chau sare ni maati chau paisal maati chau sare ni maati chau mai chunu marda keto timlai jhai jhai karela mai chunu marda keto timlai jhai jhai karela mai chunu marda keto timlai jhai jhai jhai jhai jhai jhai jhai karela गांव घरा समाज को दर्पण सुनो हो रेडियो आर्पण कमलाजी को लगी गांवखानी कथा